लागी सुनो रेडियो और एक चार थोपलो पांच मेगा हल फाउंडेशन उमस्कार भट्टई में स्वागत तलब होता चार पांच हजार रूपया अब गाड़ी को टेम्परेचर भाजपा बोल सकते रोक्सल में तेल घट्ट हाल दी कम यहां लेकर आयो ना, ले ना अब तलब ना, लेना ले ले चोरी गाड़ी हल्ला टेम्परेचर हाई करते माथि यसमा कर्मचारीलाई पनि दिनुपर्छ उनीहरूलाई पनि मिलाएर पेट्रोलियम पदार्थमा मिसावट सामान किन्दा बिल मागौ अखाद्य मिसाएका खाद्यान्न चिनाऊ मिठाईहरूमा चाहिँ पिठोहरू मिसाउने एकदम धेरै सम्भावना हुन्छ त्यस्तै प्रकारले चाहिँ मिठाईहरूमा माथिपट्टि चाँदीको वर्क गर्छ नि कामहरू गरेको भनेर गर्छ त्यो चाँदीको हुँदैन त्यो चाहिँ एकदम कमसल खालको कागजको भनेर मिसाइएको हुन्छ लगातार पकाइरहेको अनि तेलहरूमा जस्तो अब त्यो पुरी हुन्छ त्यही पुरीमा जेरीहरू फेरि पकाउँछ यस्तो किसिमको खाद्य पदार्थहरूले खाएपछि मानिसहरूको फेरि स्वास्थ्य नबिग्रे पनि लामो समयपछि स्वास्थ्य बिग्रिने सम्भावना एकदम धेरै हुन्छ यी सामग्रीसँगै शैक्षिक स्तर खस्किने कारण र उकास्ने उपाय नेतृत्वमा युवाको भूमिका सहकारीले उकासेको जीवन अनि माटो चिनेर उब्जनी गरौं भन्ने विषय समेटिएका सामग्री सुनाउँछौ यी सामग्री यो वर्षभित्र नेपाल चौतारीमा प्रसारण भएका मध्येबाट लिइएका हुन् नेपाल चौतारी तपाईं देशभरिका विभिन्न भी स्थानीय रेडियोका साथै हाम्रो वेबसाइट डब्ल्यूड एएफएन डटरजी डट एनपीबाट सुन्दै हुनुहुन्छ मनमा लागेको कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी एक स्पेज दिएर आफ्नो नाम र ठेगानासहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच पठाउनुहोस् दुई सालको एसएलसी दिएका मध्ये अन्ठाउन्न प्रतिशत फेल भए पाँच वर्षदेखि हाम्रो एसएलसी को पास दर ओह्रालो लागेको छ शिक्षामा लगानी धेरै खर्च धेरै तर परिणाम नकारात्मक कारण धेरै छन् को नतिजा खस्किँदै जानका पछि तर राम्रा नतिजा निकालिरहेका विद्यालय पनि छन् सरकारी स्कूल सामुदायिक स्कूल भनेर नाक खुम्च्याउने चलन त छ तर नेपालभरि केही त्यस्ता सामुदायिक स्कूलहरू पनि छन् जसको पास प्रतिशत निजी स्कूलको भन्दा पनि राम्रो छ कुरा गरौं हेटौडाको आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयको नौ वर्ष आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयले एसएलसीमा जिल्लामै उत्कृष्ट भएर पुरस्कार पाइरहेको छ हेटौडा एफएम साथी हरिहुमा गाईले विद्यालयका प्राचार्य ऋषिराम उपाध्याय पोखरेलसँग कुराकानी गर्नुभएको छ धेरै कारणहरू छन् सबैभन्दा पहिलो विद्यार्थीहरूलाई स्वस्थ र अनुशासित शैक्षिक वातावरणको जरूरी हुन्छ दोस्रो नम्बरमा जिम्मेवार शिक्षक पनि जरूरी हुन्छ शिक्षकहरू धेरै योग्य भएर पनि जिम्मेवार हुँदैनन् अनि एउटा लगनशील अनुशासित विद्यार्थीहरू र सबैभन्दा महत्वपूर्ण कुरा टिमवर्क हुन्छ म जुन दिनदेखि आधुनिक राष्ट्रिय उच्च महाभि प्रधान भए त्यो बेला नै मैले भनेका थिएँ यो विद्यालयको सबैजना प्रधान सबैले उत्तिकै जिम्मेवारी लिनुपर्छ र सबैले यो विद्यालयलाई उत्कृष्ट नतिजा दिन सक्ने बनाउनुपर्छ त्यसमा गौरवको अनुभव गर्ने वातावरण बन्छ मैले भनेका थिए अर्को कुरा के छ भने हामीले त जाँच लिइरहन्छौ त्यसको नतीजा हमें विश्लेषण करतीजा विश्लेषण कर सकते कस्ता विद्यार्थी फेल होने हमीर एक्शन रिसर्च अक्शन रिसर्च प्राप्त हमीर नतीजा के देखा वाने जो विद्यार्थी अनियमित रुन शिक्षक अनियमितषय में ते को शैक्षिक उपलब्धि पछाड़ी पड़े हमें देख्य हमी सबा विद्या उच्च उपस्थिति कसरी गराउने हो हामीले त्यो कुरालाई लागू गर्यौं र शिक्षकहरू भएनन् भने त्यो कक्षालाई कसरी सञ्चालन गर्ने भन्ने हामीले व्यवस्थापन गर्यौं एक दिन पनि विद्यार्थीहरूको चाहिँ पढ़ाईमा बाधा पर्ने अवसर हामीले दिएनौ शनिबारको दिन पनि पढायौं सार्वजनिक विधाको दिन पनि हामीले पढायौं शिक्षकहरूको लगनशीलता र विद्यार्थीहरू पनि उस्तै मेहनती भएका कारण तपाईँहरू नवौं पटक पनि प्रथम हुन सफल हुनुभयो धेरैजसोले चाहिँ के भने एउटा अडिटरी लर्निङ मोडको मात्रै प्रयोग अडिटोरी भनेको सुनेर मात्रै सिक्ने सुनेर मात्रै सिक्दैन विद्यार्थीले सुनेको कुरा देख्न पाउनुपर्छ देखेर मात्रै होइन उसले पनि केही गर्नुपर्छ सुन्ने देख्ने यो मिश आएर हमी अध्ययन अध्यापन कार्य अढ़ाएं प्रभावकारी शिक्षण हम अढ़ाई कसरी संचालन हो विद्या मेहनत कर स्कूल में थुप हमी जाए भापनी शिक्षक को रूप में उभ्या महीना को अंतिम शुक्रवार हमारे स्टाफ बैठक हो कमी कमजोरी का समीक्षा होचना आलो आत्मा आलोचना का हम प्रक्रिया अपना रो काम हमी सुधाने राम काम हमें कसरी बढ़ाने सलाह हो मुख्य क्रा के भादा खरी हम विद्यार्थी अनुहार हम सं कोई प्रतिशाया देख कतिपय शिक्षक साथीहरू हुनुहुन्छ उहाँहरूले आफ्नो बच्चालाई बोर्डिङ स्कूलमा पढाउनु भएको छ तपाईँले यहाँ आफ्नो बच्चालाई जसरी पढाउनु भएको छ त्यसै बोर्डिङका शिक्षकहरूले तपाईँको बच्चालाई पढाइदियो भने तपाईँलाई चित्त बुझ्छै यदि बुझ्दैन भने तपाईँले त्यो आफ्नो पेसाप्रति अन्याय गरेको ठहर छ जनताको छोराछोरीहरूप्रति ठुलो घात हुन्छ तर तपाईँले हेलचेक्राइ गरिदिनुभयो भने उनीहरूको भविष्य एकदम अन्धकार हुनेछ त्यस गर्दाखेरि हामीले त्यस्तो गर्नुहुँदैन भन्ने हाम्रो शिक्षकमा त्यो धारणा उब्जिसकेको छ र हामी पनि भन्छौँ आधुनिक राष्ट्रिय उच्चमा आयोगबाट गएकै विद्यार्थीहरू नै यहाँ मकवानपुर क्याम्पस भन्नु हेटौँडा स्कुल म्यानेजमेन्ट भन्नु एघार बाह्रको कक्षामा सबैभन्दा माथि छ नौ पटक समेत जिल्ला प्रथम हुनुमा कस कसको सहयोग छ यहाँलाई अब यसमा सर्वप्रथम के भनेदेखि हाम्रो भूतपूर्व प्रधान पुरानहादुर जोशीले जुन सिस्टम बसाउनु भयो त्यो सिस्टमलाई हामीले बिर्सिन मिल्दैन दोस्रो कुरा जुन व्यवस्थापन समितिले हामीलाई जुन शैक्षिक कुरामा चाहिँ एउटा योजना निर्माण गरेर अघि बढ्नको लागि जुन प्रेरित गर्नुहुन्छ सञ्चालक समितिका अध्यक्षज्यू उहाँहरूले पनि हामीलाई जुन किसिमको सहयोग गर्नुभयो एउटा त्यो सहयोग पनि हो तेस्रो कुरा के छ भने यहाँका शिक्षकहरूमा जुन इमान्दारीता छ जुन जिम्मेवारी बोध छ जुन योग्यता र सिप क्षमता छ रहां जो प्रतिबद्धता छो प्रतिबद्धता ठूल क्रुरा हो दस देखि चार बजेसम तो सब जाहिर खा तर दस देखि चार बजे भाग बाहर को समय विद्यार्थी द्विन्द रही बर्खे बिता भी भन्न भाषा जस्ते आमा को मुख हेने बहु को मुख हेने भाई छोड़े विद्यार्थी को मुख हे अद्यार्थी जो यहां आई सको आधुनिक स्कूल पढ़ने ठा हो यी पादन हम अनुशासित हो मेहनती हो जुन काम कर अरुले भाग्रो हमसिशन पिशिम को जो भाव लीएर यहां पी विद्या भाग को मत रिजल्ट एक चोटी राम भाई तेकार कक्षा एक ईसिडी देखि निक्षक शिक्षिक जो हूं वहां योगदान लाभ उच्च मूल्यांकन कर विश्वविद्यालय तहको शैक्षिक स्तरमा पनि सधैँ जसो प्रश्न उठ्छ विश्वविद्यालयबाट नैतिक र क्षमतावान विद्यार्थी उत्पादनको अपेक्षा हुन्छ कुनै बेला एसियामै नाम कहलिएको त्रिवन विश्वविद्यालयको साख दिनानुदिन घट्दैछ विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई विद्यार्थीहरूले यसको कारण मान्छन् अनि विद्यार्थी राजनीतिलाई प्राध्यापकहरूले दोष दिन्छन् औना एक अर्कातिर उड्छ तर मार परिरहेको छ देशको शैक्षिक उत्पादनमा त्रिभुवन विश्वविद्यालयका खास कमजोरी र बाध्यता के हुन् जवाब दिँदै हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमा। वास्तवमा त्रिभुवन विश्वविद्यालयमा अहिले पनि उच्च शिक्षामा जाने विद्यार्थीहरूको सङ्ख्यामा चाहिँ करिब करिब नब्बे त्रिभुवन विश्वविद्यालयमै जान्छ तर त्रिभुवन विश्वविद्यालय त अस्तव्यस्त देखिन्छ किनभने त क्यालेण्डर छैन अहिलेसम्म पनि अब अहिले सुन्नुभयो नि तपाईँले अस्ति अहिले पनि भर्ना गर्दैछ केटाहरू त्यस्तो पनि संसारमा कुनै विश्वविद्यालय पनि हुँदैन तपाईँको भर्ना गर्ने एउटा समय हुन्छ त्यो समय बितेपछि चाहिँ राजाको छोरा होस् कि प्रधानमन्त्रीको छोरा भर्ना हुँदैन थियो अब यहाँ भाइस चान्सलर भइसक्नु भएको थियो विश्वविद्यालयमा शैक्षिक क्यालेण्डरसम्म छैन भर्ना कहिले गर्ने जाँच कहिले हुन्छ होइन पढ़ाई कति गर्ने बनाउन चाहिँ नसक्नु भनेको त विश्वविद्यालयकै दोष होइन विश्वविद्यालयको पनि हो विद्यार्थीहरूको पनि हो प्रश्न त गाह्रो भयो भनेर भन्दा तपाईँको प्रश्न पत्र गाह्रो भनेर हेड अफ डिपार्टमेन्टको टेबुल चलाउने रे ल संसारमा काहीँ पनि चुनिँदैन सक्छ किनभने युनियनहरू बलिया छन् तपाईँको त्यहाँ त्यो युनियनको पछाडि चाहिँ राजनीतिक पार्टीहरू छन् वास्तवमा विश्वविद्यालय प्रशासन अहिले पनि देख्नुपर्ने निर्णय यति धेरै निर्या देखाउनु पर्यो यहाँले आफ्नो पालामा पनि यस्तै निर्याता थियो कलावि थिएन त्यो त एसर्ट भन्छ नि तपाईँको मा बसेपछि लिडरसिपमा बसे पछि उसले चाहिँ यो हुन्छ यो हुन्न भने प्रस्तक्षमा भन्न सक्नु पर्यो र त्यसमा अडिक हुनु पर्यो तीन वर्षको मेरो कार्यकालमा चाहिँ एउटा निर्णय पनि हामी फिर्ता लिएनौं फी बढ़ायो तपाईँको अठार वर्षपछि फी बढायो हामीले त्यो बढ्दाखेरि त मेरो पुतलाई त कति जलाए कता जलाए जहाँ गए पनि कालो झण्डा ढुङ्गा खानु पर्यो तर त्यो डिसिजन फिर्ता भएन तपाईँको तपाईँको त्यो क्राप्टेरियामा त हामीले एक करोड़ चान्सुनको पैसा हरेक वर्ष हामीले खर्च हुन्थ्यो हाम्रो हु नचाहिने किसिमले पैसा खर्च भइरहेको बरु त्यो बन्द गर्छु त्यसको साटो म तपाईँहरूको गर्ल्स होस्टेल खोलिदिन्छु भनेर हामीले बन्द गर्यौँ त्यसमा दुई तिन महिना अफिस जानु सकिनँ तपाईँको तर त्यो निर्णय चाहिँ फिर्ता भएन लागू भयो भयो त्यस कारण मेरो विचारमा युनिभर्सिटी चाहिँ एसर्ट गर्नु पर्यो उसले चाहिँ यो त यो, यो ठिक छ हामी यसमा अडिक हुन्छौ भन्ने कुरा चाहिँ देखाउनु न त के को प्रशासन के को तपाईँको क्लब जस्तो भयो नि त्यसमा त्यो त यहाँको पालामा पनि सोभि निर्वाचन एउटा निर्वाचन भयो यहाँको कार्यकालमा यो पछिल्ला सोभि निर्वाचनमा देखिएका विकृतिहरू थिए कि थिएनन् थे यस्तो साह्रो विकृति दे देखिएन यो त अङ्ग्रेजीमा भन्ने हो भने चाहिँ म त सहनै सक्दिनँ यो चाहिँ एउटा प्रभाव भनेको पदाधिकारी नियुक्तिमा राजनीति चलखेल जुन हुन्छ त्यसकै असर हो भन्न मिल्छ मिल्दैन एक किसिमले त हो नि अब भागभण्डाको अहिले जमाना कति नराम्रो चाडदलले चाहिँ आफ्नो मान्छेहरूलाई चाहिँ तिमीले यो पद खाऊ उहाँले अर्को पद लिन्छ यस्तो गरेर मिलाएर रा खाने राम्रा राम्रा विद्वान प्रोफेसर नभएको होइन नि त्रिवेणी युनिभर्सिटीमा उनीहरू चाकडी गरेर त जाँदैन नि ऊ राजनीतिक दलमा त छैन नि उनीहरू त कुनै नेताको ढोकामा त जाने छैनन् नि उनीहरू त उनीहरूलाई त मनाएर ल्याउनुपर्छ हामीले तपाईँको मलाई दुःख लागेको त के छ भने त्रिभुवन युनिभर्सिटी भनेको तै राजनीतिक दलको पेवा होइन यो त राष्ट्रको धन हो यो त हेर्नुहोस् त्रिभुवन युनिभर्सिटीलाई के असर परेछ भने यसको असर राष्ट्रलाई पर्छ दस बिस तीस वर्ष पछि पनि तपाईँको देखिरहन्छ तपाईँको यदि राम्रो खालको हामीले त्यही ग्रेजुएट्सहरू यहाँबाट निकाल्नु सकेनौँ भने त्यसको असर साथसाथ असर तपाईँको ब्युरोक्रेसीमा पर्छ कर्पोरेसनहरूमा पर्छ हाम्रो फरेन पोलिसीमा पर्ला कोही कोही म जिस्काएर भन्थे क्या संविधान बनेन भनेर तपाईँको किन बनेन भने साथ हामी उहाँहरूलाई राम्रो पढाएर छौँ हामीले भनेर विश्वविद्यालय भने एउटा था पवित्र ठाउँ हो मैले छाडेको बीस वर्ष भयो बिस वर्षपछिको अहिले त्रिभुनि विश्वविद्यालय हुनुहोस् त मेरो पालिमा मैले धेरै चमत्कार गरेको त्यो भनेको होइन झन झन झनझन झन्झन गिर्दै गयो यो वास्तवमा युनिभर्सिटीमा के हो भने भातृ संगठन छ नि यो दलकाहरू उहाँहरू बाहिर बस्नुपर्छ अब अध्ययन थलो चाहिँ हो यो त्रिवी राजनीति गर्ने थलो होइन भन्ने चाहिँ अब कसरी गराउने अब मुख्य त म के छ भने चाहिँ राजनेताहरू छ नि राजनेताहरूले नै गर्नुपर्ने कुराहरू अब बाबा विश्वविध्यालयले नछु तपाईँलाई भोलि गएर तपाईँको क्याबिनेट छ तपाईँलाई कुनै एउटा सल्लाह चाह्यो कोसँग लिने भन्दाखेरि जानेको ठाउँ विश्वविद्यालय हो तपाईँको त्यो विश्वविद्यालयलाई त्यस्तै ता चुस्त पारेर राख्नु पर्यो एउटा प्राज्ञिक थलो बनेर राख्नु पर्यो त्यो त राजनेताहरूले ता। ता ता सल्लाह ता गर्नु अब हामी त्यसमा नचलाउ है हामीले उहाँहरूको त एउटा कमिटमेन्ट छ प्राज्ञहरू भेला भएर भन्न सक्दैन ओ अब तपाईँले त यो बडा चाख लाग्दो प्रश्न सोध्नु भयो प्राज्ञहरू पनि कस्तो भन्दै पाखा पाखामा मात्रै बस्नु भयो मैले अस्ति टिचिङ अस्पतालमा भनेको थिएँ गोविन्द केसीजीले जिन गर्नुभयो त्यो ठिक लागेको छ मलाई हामी प्राज्ञहरूले पनि भन्नु भने अब त पुग्यो बाबा अब हामीलाई यसो गर्नु भएन हाम्रो कुरा हामी नै डिसाइड गर्छौ तपाईले जो पाए डिन पठाएर हुन्छ जो पाए भाइस चान्सलर पठाएर हुन्छ जो पाए डाइरेक्टर पठाएर हुन्छ जो पाएस डाइरेक्टर तपाईँहरूले अति हस्तक्षेप गर्नुभयो अब खबरदार त्यो भन्नु सक्नुपर्छ तपाईँको यो तपाईँहरूको खेल बाल दिएको यो भाग गर्ने भने तपाईँहरूको यो वृद्ध होइन चुडी खाएर गर्ने यो एउटा सन्देश त राज राम्रोसँग सबैले दिनु पर्यो शिक्षा स्वास्थ्यको कुरा गरौं केही साता अघि प्याकेटमा पाइने दुधमा दिशामा पाइने क्लोरिफ जुन स्वास्थ्यको लागि हानिकारक हो दूषित खानेपानीको चर्चा चल नै चल्छ तर उत्पादक र मिसावटकर्ता कारवाहीमा परेको थोरै मात्र सुनिन्छ घिउ तेल मिठाईदेखि फलफूल र तरकारीमा अखाध्य र विषादी मिसावटका कुरा पनि नयाँ होइनन् रंगरोगन गरेर आकर्षक पारिएका खानेकुरामा विष हुन सक्छ डाक्टर अरू उप्रेती मिसावट खानेकुराबाट बच्ने उपाय सुझाउँदै हुनुहुन्छ मिठाई में तो चाड़पर्व के बेला मत हो जैसे मिशावट होना नथवा स्लो पोइजन जस्त रंग मिशिने एटा एकदम धीरे संभावना होनी प्रकार के योग मिठाईर में चाहिए जो खुआ में चाहे पिठोहर मिशाने एकदम धरें संभावना होस्त प्रकार के चाहे मिठाई में माँ मतपटी चाँदी को वर्क नहीं काम बता दिनु शिक्षा पछि स्वास्थ्यको कुरा गरौं केही साता अघि प्याकेटमा पाइने दुधमा दिशामा पाइने क्लोरिफम पाइयो जुन स्वास्थ्यका लागि हानिकारक हो दूषित खानेपानीको चचानी चल्छ तर उत्पादक र मिसावटकर्ता कारवाहीमा परेको थोरै मात्र सुनिन्छ घिउ तेल मिठाईदेखि फलफूल र तरकारीमा अखाध्य र विषादी मिसावटका कुरा पनि नयाँ होइनन् रंग गरेर आकर्षक पाइएका खानेकुरामा विष हुन सक्छ डाक्टर अरूा उप्रेती मिसावट युक्त खानेकुराबाट बच्ने उपाय सुझाउँदै हुनुहुन्छ मिठाईहरूमा त चाडपर्वको बेलामा मात्रै होइन जहिले पनि मिसावट हुन्छ खाना नहुने अथवा स्लो पोइजन जस्तो रङहरू मिसिने एउटा एकदम धेरै सम्भावना हुन्छ अनि त्यस्तै प्रकारले यो मिठाईहरूमा चाहिँ जुन खुवा भनेर त्यसमा चाहिँ पिठोहरू मिसाउने एकदम धेरै सम्भावना हुन्छ त्यस्तै प्रकारले चाहिँ मिठाई में मतपटी चाँदी को वर्क नहीं काम वास्तव में चाँदी को होना एकदम कमसल खाल कागज को भर मिशाइक होाद्य पदार्थ खाएँ मानसर को फिर स्वास्थ्य नबिग्रे लामो समयपछि स्वास्थ्य बिग्रिने सम्भावना एकदम धेरै हुन्छ अनि कतिजनालाई चाहिँ यस्तो किसिमको अब धेरै पकाएर लगातार पकाइरहेको हो अनि त्यसपछि त्यो तेलहरूमा जस्तो अब त्यो पुरीहरू पकाइरहेको हुन्छ अनि त्यही पुरीमा जेरीहरू फेरि पकाउँछ लालमुनाहरू पनि फेरि पकाउँछ त्यस्तो किसिमको खाँदाखेरि चाहिँ कतिजना मान्छेलाई चाहिँ उत्नेखेरि नै धेरै स्वास्थ्य समस्याहरू देखा पर्न सक्छ तपाईँहरूले देख्नुभएको चाहिँ कस्तो खालको समस्याहरू बढी देखिन्छ यो मिसावट युक्त खानेकुराहरू खाँदाखेरि मानिसहरूलाई थाहा नै नभइकन चाहिँ देखिने समस्याहरूमा अब पेटको गडबडीहरू हुने हुन्छ दिशा झाडा पाने ला हुन्छ अनि कति जना जस्तो अब यो त्यो शुद्ध घिउ भनेर चाहिँ त्यो डाल्डा घिउहरू जुन हालेको हुन्छ त्यस्तो किसिमको खानेकुराहरूले चाहिँ मानिसहरूको त्यो शरीरमा बोसोहरू बढाउने हुन्छ त्यो बोसोहरू बढाइसकेपछि त्यसले चाहिँ जो मानिसको पहिलादेखि नै ब्लड प्रेसर हाई छ उस त्यसलाई झन् बढी समस्याहरू पर्ने हुनसक्छ त्यसले गर्दाखेरि मुटुमा हुने समस्या हुनसक्छ अर्कोतिरको समस्यामा चाहिँ यो कतिजनालाई चाहिँ यस्तो किसिमको खानेकुराहरूमा अलर्जिक किसिमको हुने भएको हुनाले कतिजनालाई चाहिँ शुद्ध घिउ तर डालमा पकाएको खानेकुराहरूले एकदम टाउको दुख्ने हुनसक्छ एक दिन अगाडि राखेको अनि भोलिपल्ट त्यो बिकेन अनि फेरि त्यसैलाई चाहिँ त्यो खानेकुराहरूमा मिसाएर एकदम ताजा भिजाइन बसेर मिठाई बनाइदिँदाखेरि झाडा पखाएर हुनसक्छ जब चाडपर्व आयो तब तब मैले चाहिँ घरमै बनेको खानेकुराहरूलाई प्रयोग गर्नुहोस् बाहिरको खानेकुराहरू चाहिँ किन्दै नकिन्नुहोस् भनेर सल्लाह दिन्छु त्यही पनि बाहिरको खानेकुराहरू थाहा हुन सक्छ त्यसो यत्तिकै हेरेर हेर्दाखेरि चाहिँ जो मानिसहरूलाई थाहा हुँदैन अब दुई तिन दिनको बासी छ भने गनाएको भने त्यो मान्छेहरूले सुँगेर चाहिँ थाहा पाउन सक्छ र यतिकै हेर्दाखेरि उनीहरूले यस्तो प्रकारले राम्रोसँग मिसाएको हुन्छ कि राम्रोसँग राखेको हुन्छ कि यतिकै हेरेर नाङ्वा आँखाले चाहिँ मानिसहरूलाई थाहा हुन सक्दैन <laughs> त्यस्तो मिसावट युक्त खानेकुराहरू खाएर कुनै दुर्घटना भइहाले चाहिँ तुरन्त गर्नुपर्ने काम चाहिँ के हो सबभन्दा पहिलो त त्यस्तो किसिमको दुर्घटना भइहाले जस्तो अब त्यस्तो किसिमको खाना खाएर एकदम झाडा पखल्ला बान्छ भने त यदि खालि धेरै झाडा पखल्ला बान्ध भने त घरमा पनि औषधि गर्न सक्दैन त्यसको लागि चाहिँ अस्पताल नै लैजानै पर्ने हुन्छ डाक्टर अरूणा उप्रेती मिसावटयुक्त खानेकुराबाट जोगिने तरिका बताउँदै हुनुहुन्थ्यो तपाई पनि उहाँले सुझाउनुभएका उपाय अप्नाउनुहोस् अनि बजारमा शंका लागेको कुरा स्थानीय प्रहरी वाणिज्य विभागको स्थानीय कार्यालय जिल्ला प्रशासन कार्यालय लगायतमा उजुरी गर्नुहोस् रंगी संगी टलक्क टल्किएका मिठाई फलफूलतिर आँखा र मन तानिन सक्छ तर सचेत रहनुहोस् त्यस्ता खानेकुराले स्वास्थ्यमा असर गर्छ अखाध्य मिसाएका खानेकुराबाट जोगिने तरिका बताउँदै हुनुहुन्थ्यो डाक्टर अरू उपेती र वहाँसँग कुराकानी गर्दै हुनुहोस् सहकर्मी गणेश आचार्य बजारमा सामान छान्ने बारे पूर्ण जानकारी पाउनुपर्ने सामानबारे सुरक्षित महसूस गर्न पाउनुपर्ने र त्यो सामान उपभोग गरे बापत कुनै हानि भए क्षतिपूर्ति पाउनुपर्ने अधिकार उपभोक्तालाई हुन्छ तर त्यसका लागि प्रमाणस्वरूप बिल लिनेपर्छ बिलबारे सधैँ चासो लिने एकजना उपभोक्तासँग रेडियो कृष्ण सार नेपालगंजका साथी माधव अधिकारीले गर्नु भएको का कुराकानी नेपालगंजको त्रिभुवन चोक र त्रिवेणी मोड़को बीच मध्यभागमा सदरलाइनको पूर्व पट्टी स्थानीयवासी शर्बत आरा खानम पैंतालिस वर्षको हुनुभयो उहाँको घर पनि यही नजिकै छ शर्बत आरा खानम यात्रा गर्दा हो चाया सामानको खरिदारी गर्दा उहाँ आफूलाई सचेत नागरिकको रूपमा प्रस्तुत गरेको बताउनुहुन्छ म उहाँसँग कुराकानी गर्दैछु सामान किन्दा बिल किन माग्नुहुन्छ बिल त चाहिन्छ चाहिन्छ सामान किन्दाखेरि बिल माग्न जरूरी छ किनभने हाम्रो सामानको रेट हामीले थाहा हुँदैन बिल भएपछि हामी सचेत हुन्छौ हामीलाई व्यापारीले ठग्न पाउँदैन हामीले गुणस्तरीय सामान पाउँछौ यो सामान फिर्ता गर्ने भएपछि हामीलाई अप्ठ्यारो हुँदैन बिल भएपछि उसले सही रेट काट्छ अर्को कुरा बिल हुन्छ भने कर्तिन्ने पर्छ उसलाई सरकारले पनि नाफाउँछ अनि तपाईँ टिकट चाहिँ किन लिनुहुन्छ गाड़ी में बस पी हमें दुर्घटना हमें बीमा पाच टिकट भेज सुरक्षित हम कहीं सौ रूपया लीएं कसै एक सौ बीस लीएं कस नब्बे लिये टिकट भै पी हमें फिस् हमी ठगे छी टिकट मांग उसे सचेत हम कि वास्तविक टिकट लिये कति सुरिश्चा हम ठगी बस्बत खानमजी बिलवा टिकट लिख क्या जोड़ उदाह मेरे मुआ बि पर्द मेरो दाई मेरे बुआ बीमारी पर्द बुआ बीत दाई बीत जे औषधी लेखे डाक्टरले दुई दिन चलाएछ कहिले काहीँ उत्पादन फिर्ता गर्नुपऱ्यो यो हाम्रो पसलको होइन भन्थ्यो हो। त्यसपछि हामीले बिल लिएपछि त्यसपछि उसै पसलको हो फेरि फिर्ता गर्नु मागो मागो औषधि हुन्थ्यो फिर्ता गर्ने लिने बिल नलिएपछि हामीले धेरै उसले भन्ने हाम्रो पसलबाट होइन होइन तपाईँले लग्नै भएको छैन तीब कुरा कु आयो कि बिल ली यो चार पांच सौ रूपया को औषधी पड़ने फेरी नाई तिवार का अरुण सदस्य बिल वा टिकट मांग् पर्चा या उसे किसान हमारी में टिकट ली बस बिल्कुल तपाईँले बिरुवा टिकट माग्दा तपाईँलाई कति फाइदा भएको अनुभव छ यति बेला धेरै फाइदा भयो पोरपरा म आफै बिमारी भएँ ले, ले, ले मा के पाँच दिनको औषधि खानु म एकले मान्छे म पाँच दिनको लिएर आएँ खाने बित्तिकै मलाई रिएक्सन भयो लिएर गएँ त्यही औषधि उसले फिर्ता गर्यो डाक्टरले देखाए अर्को औषधी त्यही पैसामा हामी अर्को औषधि पनि आयो यस्तै धेरै कुरा हामीले फाइदा भएछ तपाईँले बिरुवा टिकट माग्दा तपाईँलाई फाइदा भएको कुरा त गर्नु भएको कसलाई के फाइदा भएको छ मलाई त फाइदा भयो त्यसपछि म आफ्नो साथी इस्टमिस्ट घरमा दिदी बहिनीहरूलाई मिल्ने जुन हुन्छन् साथीहरूलाई बिल लिँदै गर्नुहोस् यस्तो यस्तो मलाई भए थियो यस्तो भएछ फेरि एक मान्छेले ठग्यो कपडै किन्दाखेरि हजार रुपियाँको भन्छन् कसैले बाह्र सयमा भन्छन् कसैले आठ सयमा बिल भएपछि त ठिक्कै हुन्छ मान्छे ठग्न पाउँदैनन् अरूलाई म भन्छु कि तपाईँहरू बिल लिनुहोस् ठग्नबाट बस्नुस् अर्को कुरा यो सरकारको जुन ढुकुटी छ ढुकुटीमा पनि पैसा जम्मा गर्नुपर्छ जो हाम्रो देशको विकासमा काम आओस् व्यापारीहरूले बिल दिन पनि चाहन्न हामी पनि हतारमा हुन्छन् तर यो नगरेर हामीले सरकारलाई पनि फाइदा दिउ यसरी बिल नदिनु र नलिनु कसको कमजोरी हो जस्तो लाग्छ दुईजनाको व्यापारीको पनि कमजोरी हो हाम्रो ग्राहक वर्गको पनि कमजोरी हो सजिलै बिल नदिने र बिल माग्न पनि नचाहने अर्थात बिलै नलिने विक्रता या त्यस्तो क्रेतालाई तपाईँ के भन्नुहुन्छ पहिला पहिला दुकानदारहरूले त बिल दिन मान्दैन थिए तर अब मागेपछि दिन्छन् कसै नमागे पनि दिन्छन् ल तपाईँकोत्रो सामान भयो बिल दिनुहोस् तर हाम्रै कमजोरी छ अब हतार छ केही हजार रुपियाँको सामानले फेरि पाँच मिनट कुट्ने भएको बिल रानु तर यो थाहा छैन त्यो बिल लिएपछि हाम्रै देशको विकास हुन्छ नेपालगंजमा भा, रहनु भएको पैंतालिस वर्षीय सर्वताराखाना गृहणी पनि हुनुहुन्छ समाजसेवी पनि हुनुहुन्छ यात्रा गर्दा होस् या बजारमा गएर कुनै सामान खरिदारी गर्दा उहाँलाई अनिवार्य टिकट र बिल चाहिन्छ नेपाल चौतारीका लागि बाँकेको नेपालगंजबाट म माधव अधिकारी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 विज्ञहरू भन्छन् नेपालमा भात संकट हो खाद्यान्नको होइन भोकमरी हटाउन नागरिक तातने हो भने सानो प्रयासले धेरै गर्न सकिन्छ पूर्वी पहाड़ी जिल्ला खोटाङमा जन्मिनुभएका कृषि विश्लेषक मदन राई एउटा यस्तो नाम हो जसले मुस्ताङवासीलाई आफ्नै माटोमा बाली लगाउन सिकाउनुभयो धान मात्र खाद्यान्न र आमदानीको बाटो हो भन्ने सोच पालेका मुस्ताङको जग्गामा स्याउ फलाएर कमाउन सकिन्छ भनेर बाटो देखाइदिनुभयो मदन राईले ललितपुर धोला आफ्नो घरबारीमा पनि प्रशस्तै तरकारी र फलफूल लाउनु भएको छ सहकर्मी निशा राईले मदन राईसँग आफ्नो ठाउँको माटो चिनेर खेती गर्ने तरीका बारे सोध्नु भएको छ नमस्कार सबैलाई खाद्य सङ्कट हल गर्नुको लागि चाहिँ वैकल्पिक बालीहरू उत्पादन गर्नुपर्छ सबै नेपालको ठाउँ जस्तो असाध्य सम्भावना छ वैकल्पिक बालीहरू खानेकुरा जस्तो चामल आ, अथवा धानै उत्पादन गर्नुपर्ने जरुरी छैन जस्तो म उदाहरणको लागि मुस्ताङ मुस्ताङ जिल्लामा चौध वर्ष काम गरेँ त्यस कर्णालीमा पनि गरिन्थ्यो भनौँ न मुस्ताङको स्याउ खाने मान्छेहरू नेपालभरि अनसंसारभरि छ मिठो छ त्यहाँको पुर्याउनु पाएर पैसा तिर्छन् अनि त्यहाँ बेचेर चामल लगेर खाँदा या अरू खाने खानेकुराहरू त्यसरी एक्सचेन्ज पनि गर्न सकिन्छ त्यस्तै कर्णालीको र यही खोटाङतिर पनि उत्तरी क्षेत्रमा शङ्वा सभातिर कहिलेकाहीँ यही खडेरीहरू लाग्दाखेरि सङ्कट पर्ने हो र वैकल्पिक बालीहरू जस्तो होइन भन्यो नि फलफुल सागसब्जी पशुपालन अनि जडीबुटी थुप्रो छ चिया खेती अब पूर्वमा त चिया खेती नै पर्याप्त त हुन्छ जस्तो लाग्छ उखलढुङ्गा भन्दा पूर्व त सबैतिर पाँच रोपनी जमिनले पाँच लाख रुपियाँ कमाएको पनि देखाएको छ मैले हामीले खोटाङमै प्रयास गर्यौँ मुस्ताङमा यसपालि सय बोट स्याउ हुनेले करिब करिब पाँच लाखको हाराहारीमा आमदानी गरेछन् स्याउको कसै कसैले त एक करोड़सम्म एउटा बगैंचाले आमदानी गरेछन् थोरैले पनि तीन लाख सदरमुकामसम्म खाद्यान्न लिन आउनलाई पनि सर्वसाधारणलाई धेरै गाह्रो पर्छ होइन के गर्न सकिन्छ नि भातै खाने भाते हाम्रो भाते बानी नै खराब हो के, अलिअलि गुलियो छ मिठो छ भनेर कहाँ कहाँ उत्पादनहरूको मतलब तपाईँको हामी त तत्त्व खाए पुग्ने हो कार्बोहाइड्रेट खाने नै हो तपाईँको कार्बोहाइड्रेटमा त्यो म्याङ्लुङमा भन्नुभयो तपाईँले होइन अब सोलुखुम्बूको मा माथि आलु हुन्छ कार्बोहाइड्रेटमा अरू अरू फलफुल हुन्छ जसले त्यो प्रति इकाइ जमिनमा धेरै खानेकुरा उत्पादन हुन्छ अब खाने बानीमा परिवर्तन गर्नु पर्यो होइन धान भएन भने गहुँ हुन्छ गहु बाहेन भने अब त्यहाँ कहिले काहीँ मकै पनि हुनसक्छ अथवा मकै गहुँ जौ फापर यिनीहरू त भयङ्कर स्वास्थ्यकर कुरा हो नि अब बनाउने तरिकामा अलिकति परिवर्तन गरेर सिकाएर गऱ्यो गरे भने त तपाईँको मुस्ताङमा ए लु भएन अब यहाँ गाह्रो भयो भनेर भने है हामीले स्याउलाई नै बिस प्रकारले चाहिँ खाना सिकायौँ तरकारी पच्चिस प्रकारले खाना सिकाउँदाखेरि मान्छेहरू प्रायः विशेष गरेर टुरिस्टहरूलाई त भात नखाने मान्छेहरूलाई त त्यही सहिलो त्यो खाने बानीमा पनि खालि भात खाने यहाँ संकट भनेको खाद्यान्न होइन चामलको सङ्कट हो कि खाद्यान्नको सङ्कटै होइन त्यो ठाउँमा उत्पादन हुनसक्छ र एउटा मान्छेले जति तत्त्व खान्छ त्यो बराबर निकालेको अथवा दिसापिसाब र मल मात्रै त्यो बारीमा प्रयोग गरे भने त्यति उसलाई खानेकुरा पुग्छ विकल्प थुप्रो छ मैले अघि नि वैकल्पिक बालीहरूको सोच्नु पर्यो जुन उत्पादन भएको त्यसलाई अलिकति बढी उत्पादन गर्नु जस्तो फाफरको उत्पादन आलुको उत्पादन कर्णालीको एरियामा त स्याउ मात्रै भए पनि पुग्छ होइन र लेकाली फलफुल दिगो खटुसहरू छ त आधुनिक खालको थुप्रै आछ नि अलिक तलतिर बेसीमा लिचीहरू छ त्यसको त्यो त अब कचाड र बेसीमा त चिया मा लगा मात्रै लगाइदिए हुन्छ पूर्वमा त त्यहाँ माटो राम्रो छ हावापानी राम्रो छ तर त्यो चाहिँ अब अभ्यास सुरु गर्नु पर्यो म त के आग्रह गर्छु भने अब मैले यहाँ हामीले खोटाङमा पनि गरेका यहाँ काठमाडौँमा ढुलाइटीमा पनि भातमरीको र भोकमरीको विषयलाई छुट्याउनुपर्छ र बहस गर्नुपर्छ म आफैले अहिले बुढोस बुढेसकालमा हिजो मेरो हिजो एकदमै रासायनिक मल हालेर माटो किट्याएर खत्तम आफैले देखेर तपाईँलाई नि यो मेरो आफ्नो दिशाब पिसाब प्रयोग गरेर आफ्नो लागि खानेकुरा पर्याप्त उत्पादन गरेर हुन्छ भनेर आफै प्रमाणित गरेको मैले त हिजो धेरै प्रयास गरेँ नि त्यस पनि म आउनुहोस् बहस गरौँ यो राष्ट्रिय रूपमा प्रत्येक नेपालीले यो बुझिदियो भनेदेखि त समस्या छैन र सबैले गर्न चाह्यो भने हुन्छ विश्वका करिब एक अरब मानिसले दुई छाक खाना जुटाउन सक्दैनन् नेपालमा चाहिँ पचास प्रतिशत भन्दा बढी मानिस दुई छाक खानाको पहुँचबाट टाढा छन् तर हिम्मत नहारी आफ्नो माटोमा परिश्रम गर्दै गए यो संकट घट्दै जानेछ इन्धन संकट अर्को चर्को समस्या हो नेपालको राजधानीका पेट्रोल पम्पहरूमा लाइन बस्ने सर्वसाधारणको घुइँचो कहिले रित्ति वर्षेभरि अरबौंको घाटा बेहोरेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद गरेको भन्छ तर आपूर्ति सहज गराउन सक्दैन आमदानी भन्दा खर्च बढ़ी हुनु निगमको घाटाको का मुख्य कारण हो तर खर्च बढ़ाउने पनि थुप्रै कारण छन् एउटा हो तेल चुहावट नेपालमा इन्धन भारतबाट भित्रिन्छ भारतीय आयल निगमका पाँचवटा डिपोबाट नेपालका सातवटा इन्धनका डिपोमा तेल ल्याइन्छ रक्सौलको बैरेनी डिपोबाट एकचालिस किलोमिटरको बाटो हुँदै बाराको अमलेखग डिपोमा तेल खन्याउन नपाउँदै बाटोबाटै तेलको चुहावट हुने सुनिन्छ वीरगंजका साथी क्रान्ति शाह सा, खास कुरो के हो खोतल्दै यतिखेर म बीरगंज पथलैया सड़क खण्ड अन्तर्गत बारा नितनपुरको डाबर नेपालको कार्यालय नजिकै छु साँझ छ बज्दैछ मुख्य सड़क छेवैमा एउटा सानो टहरा छ टहरा पछाडिको फराकिलो खाली ठाउँमा पेट्रोल भरिएको एउटा ट्याङ्कर रोकिएको छ नजिकै केही के खाली ड्रमहरू छन् केही व्यक्ति ट्याङ्करबाट धमाधम ड्रममा तेल खन्याउँदैछन् यो के गरेको हो गुरुजी हुन्छ चार पाँच हजार अब गाडीको टेम्परेचर भन्छ के के भन्छ नेपाल सरकारले बोल्न सक्दैन रोक्सोलमा चाहिँ तेल घट्टा हालिदिन्छ कम हुन्छ यहाँ लिएर आयो नप्दाखेरि अब तलबले गर्ने पुग्दैन ना, त्यस कारण हामीले अलिअलि चोरी गर्छौँ गाडी हल्लाएर चाहिँ अलिकति टेम्परेचर माथि पुग्छ यो ट्याङ्कर भारतको रक्सोलबाट पेट्रोल भरेर बाह्रको अम्लेज हिँडेको हो तर रक्सोलबाट छुटेका अधिकांश ट्याङ्करहरू यसरी नै बीच बाटोमा रोकिन्छन् अनि हरेक ट्याङ्करबाट चालिसदेखि पचास लिटरसम्म तेल झिकिन्छ तेल झिक्ने काम ट्याङ्कर चालकै हो चालकहरू हाका हाकी भन्छन् तल भत्ता थोरै चुहावट कोई यहांता अब होाड़ी का अब चालकता कहीं कहीं सब भर कहीं कहीं कसली बदमाशी करीच बाटो में अब उन् पंप वाला मिले चुहावट करने जो उदी एटा शैली आगो शैली हिसाब से उन्म पंप वाला र डिजेल भा एउसले पेट्रोल ट्याङ्करबाट नै तेल झिकिन्छ झिकिएको पेट्रोलको साटो केहीले मटीतेल मिसाउँछन् केहीले हवाई इन्धन एकजना पेट्रोल पम्प व्यवसाय पेट्रोलमा मटी तेल त्यति मिसाउँदैन किनकि पेट्रोलमा मटी मिसाउँदा कलर नै फरक हुन्छ त्यसैले कोही कोहीले मात्र पेट्रोलमा मटी मिसाउँछन् हो पेट्रोलमा खास गरी एयरपोर्टको सप्लाई जुन तेल आउँछ नि जसलाई सत्तरी बहत्तर रुपियाँ लिटर पर्छ त्यही मिसाइन्छ केही पेट्रोल पम्प काञ्चालकहरूको मिलेमतोमा हरेक ट्याङ्करबाट चालिस पचास लिटर पेट्रोल झिकेर ड्राइभरहरूले त्यही एटिएफ मिसाउन् र आफूलाई केही रकम बचत गर्छन् ट्याङ्कर चालकहरूका अनुसार पहिले पहिले त एउटा ट्याङ्करबाट पाँच सयदेखि एक हजार लिटरसम्म पेट्रोल झिक्ने गरिन्थ्यो एकजना अनुभवी ट्याङ्कर चालक अहिलेको हात किलो पम्पलाई फुकिलो पत्ता हुन्छ आज पाण्ड्रम झिकेर होस् सरर पम्पमा गयो पाण्ड्रममा झिकिदियो पाण्ड्रम भनेको हजार झिकिदियो अनि त्यहाँ गएपछि पाण्ड्रममा झिकेर त्यहाँ उक्तै हुन्थ्यो रक्सोल र अम्लेगको बीचमा कहिलेकाहीँ नेपाल आयल निगमको अनुगमन टोली पनि पुग्छ तर टोलीले तेल झिक्नेलाई अहिलेसम्म समात्न सकेको छैन झट्ट हेर्दा ट्यांकर चालक मात्र संलग्न देखिने यो धन्दामा पेट्रोल पम्प सञ्चालकदेखि आयल निगम डिप्पोका कर्मचारीको मिलोमतो हुन्छ भन्छन् ट्याङ्कर चालकहरू चुहाउ यदि कुनै व्यवसायीले गर्छ भने कुनै ड्राइभरले गर्छ भने त्यो चुहालको क्षतिपूर्ति त व्यवसायी र ड्राइभरले त्यो चुहाउको क्षतिपूर्ति यदि तिरेको छ भने त्यो चुहालको क्षतिपूर्ति पाएर पनि यदि आयल निगम घाटामा छ भने त्यो आयल निगमभित्रको कर्मचारीहरूको त्यो कहीँ न कहीँ मिस्टेक र प्राविधिक गडबडीभित्र छ जसले गर्दा आयल निगम लसमा देखाउँदैछन् रक्सोलबाट नेपाल आयल निगमको अम्लेगंज डिपोमा पुगेको पेट्रोलको परिणाम र गुणस्तर नाप्ने काम पनि गरिन्छ तर त्यो काममा निगम निगमका कर्मचारी रक्सोल भन्दा अमलेखग र काठमाडौँमा तापक्रम कम हुन्छ किनकि मौसम ठंडा हुन्छ ठन्डामा तेल बस्छ तेल छोपेर लगेको हुन्छ होला नि हो त्यही कारण हो ट्याङ्करलाई तातो राख्न र रा पानीबाट चिसो नहोस् भनेर त्रिपालले ट्याङ्करलाई छोप्ने गरिन्छ रक्सोलमा त त्यहाँ डिपोमा पुरा रिफाइन गरेर नचाएर तेल झिक्दा तातो हुन्छ उम्लिरहेको हुन्छ अब स्वाभाविक रूपमा उम्लिरहेको अवस्थामा तेल नाप्दा बढी देखिन्छ प्यारामिटरले बढी देखाउँछ त्यसैले डिपोको कर्मचारीको मिल्यो नाप्ने बेलामा ट्याङ्कर हल्लाएर बढी देखाउने गरिन्छ नत्र त ड्राइभरले आफ्नै घरबाट तिर्नुपर्छ रक्सोलबाट दैनिक झण्डै दुई वटा पेट्रोल ट्याङ्कर इन्धन बोकेर एउटा ट्याङ्करबाट औसत पचास लिटर मात्र पेट्रोल झिक्ने हो भने दैनिक दस हजार लिटर पेट्रोल रक्सोल र अम्लेगको बीचको बाटोबाटै गायब हुन्छ नेपाल चौतारीका लागि वीरगंजको नारायणी एफएमबाट म क्रान्ति सा आर्थिक उन्नतिमा नाम कमाएको संस्था हो सहकारी सरकारले जारी गरेको सहकारी ऐन तथा नियमावली अनुसार आवश्यक प्रक्रिया मिलाएर देशभर दर्ता भएका सहकारीको संख्या पच्चिस छ कृषि बचत तथा ऋण पर्यटन लगायतको काम गर्न खोलिएका सहकारीले धेरै खुशी बाँडेका छन् केहीको भने भएको खुशी पनि खोसेका छन् अहिले चाहिँ सहकारीले दिएको खुशीको कुरा गरौं आमदानी थोरै भएका गाउँलेलाई बचतको बानी बसाल्ने मात्र होइन कतिलाई रोजगारी दिएर उनीहरूको आर्थिक अवस्था सुधार्न सहकारी सहयोगी भएको छ यसै पाटोलाई समेटेर स्वर्गोद्वारी एफएम दाङका साथी देवेन्द्र बस्नेतले रिपोर्ट बनाउनु भएको छ घोराई बजारको एउटा किराना पसलमा एकजना महिला रसिद जस्तो कागजमा केही लेख्दै हुनुहुन्छ लेखिसकेर उहाँले त्यो रसिद पसले दिनुभयो पसले पचास रुपियाँ दिए जो यहाँहरूको अब आफूले बचत गर्नको लागि अब पासबुकमा बचत यो उद्योगी महिला बचत छ अगाडिको उध्योगी महिला बचत तथा सहकारी फिल्म सगाडिको पासबुक दिनु हो मैले अब जोड्दैछु यहाँबाट दिएको पैसा अब म घरमा लगेर हामीले साँझ हिसाब किताब गर्छौँ कलेक्सन सिटमा पैसा किताब बत्तीस वर्षीय बिमला थापा पाँच वर्षदेखि घोराएको उध्योगी महिला बचत तथा ऋण सहकारी संस्थामा संकलकको काम गर्नुहुन्छ जाडो गर्मी या बर्खा बिहान एघार बजेबाट विमला पैसा उठाउन बजार डुल्नुहुन्छ बेलुका छ बजेसम्म घोराही बजारका दुई सय ग्राहकसँग पैसा उठाउने जिम्मेवारी हो उहाँको उहाँलाई यो काम गरे बापत मासिक तलब मिल्छ अनि नया ग्राहक बनाएको छुट्टै बोनस पनि को सबै पाना हेर्दै अब रजिस्टर मा चढाउने काम हुन्छ अनि पैसा कलेक्सन गरिदिन्छ अनि बैङ्कको बचत गरिदिन्छ पैसा त पहिला मैले हजार मा काम गरेऊ हनु सुरुमा बचतकर्ता बढाउँदै गयौँ त्यसपछि फेरि दुई हजार भयो हाम्रो तलब बचतकर्ता फेरि शुरूमा बढाउँदै गयौँ लगभग दुई बचतकर्ता भए अनि त्यसमा अब हाम्रो कमिसन पनि आउने भयो छुट्टै अनि मान्छे बनाएको दस रुपियाँ एकजनाको दिने गर्नुभयो अनि यो वर्षदेखिभरि हाम्रो तीन हजार छ पहिले घरको कामकाज मात्रै गर्ने विमलाले सानोतिनो कामका लागि पनि श्रीमानसँग पैसा माग्नु पर्थ्यो तर अचेल त श्रीमानले नै पैसा माग्नुहुन्छ आफूलाई खर्च ट हानी खानी यताउति पैसा पनि बसिरहनु भन्दा घरमा त्यो गरे पनि धेरै आफूलाई फाइदा अगाडि त मैले केही गरिदिन्थे खाइज बसेको पहिला लोग्नेसँग एक दुई रुपियाँ पनि अप्ठ्यारो लाग्ने आफूले नकमाउँदा गाह्रै हुन्थ्यो आफूले कमाउँदा धेरै फाइदा भएको त किनभने बचतको आज पैसा नभएपछि भोलि फेरि यो पैसा थपेर बचत उठाएर तरकारी किनिहालौँ यो पैसाले आज काम चलाइहालौँ भनी धेरै जे बुझ फाइदैछ कहिलेकाहीँ लोग्नेसँग माग्नु पर्दैन जो सुरु सुरुवात अब वा माग्ने बेला छैन पैसा अनि कहाँबाट हुन्छ अहिले भन्ने हुन्छ लोग्नेसँग त धेरै वचनहरू सुन्न सक् पाइन्छ पाइन्छ आफूले नमाउँदासम्म त्यो पैसा चलाइहालौँ आज भोलि अब मैले तिरौँ आज त्यो पैसा दिएँ भनेर <laughs> काम चलाउने बाटो नयाँ काम त गरेँ भाइ सहकारीबाट ऋण ल्याए त्यो ऋण लिएर अनि मैले जग्गा एउटा किनेको छु तल परेड बोर्डिङ लिएर लगभग एघार हातको छ उहिले तिन लाख पर्यो हात त्यो जग्गालाई आफूलाई ब्याज तिर्नु भने त गाह्रो हुन्थ्यो नि अब काँड ल्याम् जुटाऊ अनि त्यो पैसा लगेर अहिले लोग्नेसँग मागेर खै ब्याज तिर्नु पैसा भन्न पनि गाह्रो हुन्थ्यो हेर्नु अनि आफ्नो पैसा अब जति पनि दुःख गरेर कमाएको पैसा त्यही ब्याजमा गए पनि फाइदै भएछ आफूलाई जग्गा किने आफ्नै नाममा सोझेको छ घोराईकै निरतम शाह पौडेल पनि घोराई बचत तथा ऋण सहकारी संस्थामा बचत संकलक हुनुहुन्छ मासिक तलब 4,000 हजार रुपियाँ छ कमिशन जोड्दा महिनाको 9,000 कमाई हुन्छ पहिल्य घरमा बस्यो घरमा केही थिएन अब बुढासँग माग्ने गर्ने बस्ने होइन त्यतिकै थियो अहिले चाहिँ त्यो छैन बुढालाई बुढासँग गर्नु परेको छैन होइन बुढालाई पनि हेल्थ भएको छ मैले आफ्नो खर्च बच्चाको खर्च आफै चलाएको छु सदस्य छ एक सय पचहत्तरबाट मासिक नौ लाखदेखि माथि एघार लाखसम्म उठाइराखेको छु जिरो पोइन्ट फाइभदेखि माथि तो, कमिसन तलब चार तलब कमिसन गरेर नौ दस हजार हुन्छ जिल्लाका सहकारी संस्थाहरूमा गृहिणी महिलादेखि विद्यार्थीसम्म पैसा संकलनको काम गर्छन् महेन्द्र बहुमुखी क्याम्पसमा बिहे दोस्रो वर्षमा पढ्ने गीता डिसी बिहान क्याम्पस जानुहुन्छ दिउँसो पैसा बचत जति आउँछ त्यसको जिरो मेरो मासिकमा छ जति हुन्छ अनि मेरो आन्टीको छोरीले सहकारीमा काम गर्नुहुन्थ्यो अनि त्यहीमा पछि मलाई लगाइदिनु मैले अहिले सेकेन्ड इयरको इक्जाम पहिले त्यति सबै बुवा माग्नु पर्थ्यो के अरे अहिले पर्दैन बुवासँग त दुईभरि माग्ने होला अलिक झ्याब जस्तो आफ्नो फिस यतिनी यताउता सबै हुन्छ कहिले काहीँ बुवा आमासँग नि माग्नुपर्छ पहिले त्यति माग्नु पर्दैन दाङ जिल्लामा चार सय सन्ताउन्न सहकारी छन् सन। त्यसमध्ये करिब तीन सय हाराहारीका सहकारीहरू सक्रिय छन् रकम संकलकहरूको संख्या चार जति छ तीमध्ये तीन जति महिलाहरू नै छन् पछिल्लो समयमा सहकारी संस्थामा संकलकको काम खोज्न आउनेहरू निकै छन् भन्नुहुन्छ दाङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जन कुमार पौडेल आफ्नो कार्यक्षेत्र बनाएर कारोबार गर्ने सहकारी संस्थाहरूले बचत संकलनको लागि संकलकहरू नियुक्त गर्ने गरेका छन् धेरै सहकारीहरूले रोजगारीको अवसर पनि सृजना गरेका छन् हुनसक्छ ती रोजगारीका अवसरहरूले मनग्गे रोजगार गर्ने व्यक्तिलाई मनग्गे आमदानी नदिएको होला तर पनि थोरै बहुत उनका घर व्यवहार चल्ने किसिमको उनको दैनिक रोजीरोटी चल्ने किसिमको रकम दिएर पारिश्रमिक दिएर नियुक्त गर्ने गरेका छन् दाङ लगायत राप्ती अञ्चलका पाँचवटै जिल्लाका सहकारी संस्थाहरूको अनुगमन डिभिजन सहकारी कार्यालयले गर्छ निश्चित मासिक कमाई नयाँ ग्राहक बनाउँदा कमिशन वा बोनस थपिने पैसा उठाउन दिनभरि घर बजार धाउन परे पनि सहकारी संस्थामा पैसा संकलपको काम गर्नेहरू खुशी छन् उनीहरू भन्छन् सहकारीले रोजगारी दिएको छ आर्थिक गर्जो टारिदिएको छैन आउने मंगिर चार गतेलाई संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको छ चुनावसँगै धेरै चर्चा उठ्छ राजनीतिमा युवाहरू नेतृत्वमा आउनु पर्यो भनेर युवा नेताहरू पनि यो कुरा बेला बेला उठाउँछन् तर चुनावका बेला पार्टीबाट टिकट पाउनेमा युवाहरू कमै हुन्छन् युवा राजनीतिमा किन आउनुपर्छ त कैलालीका साथी ईश्वर साउदले केही युवा मनहरुको आवाज समेट्नु भएको छ मेरो नाम भैरव राहुल म कैलालीको टिकापुरमा बस्छु म नेकपा एमाले कैलाली जिल्ला कमिटीमा सदस्य छ नेपाली राजनीतिमा अहिलेको अवस्थामा को आउनु पर्छ जस्तो लाग्छ त पछिल्लो पटक वैशी त्रिसठी सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवा पुस्तालाई राजनीतिमा महत्व दिनुपर्दछ र पुरानो पुस्ताले युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने लाग्दछ युवा भनेको जोश जागर र साहसले परिपूर्ण भएको शक्ति हो उसँग अनन्त सपनाहरू छन् अदम्य साहसहरू छ र ती सपनाहरू पूरा गर्ने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 पदहरूमा युवा पुस्ता आएको छ पार्टीले पुरानै नेतालाई उम्मेद्वार उठाएपछि भोट दिनुहुन्छ वास्तवमा अब म राजनीतिक दलसँग सम्बन्धित छु उसको युवा कार्यकर्ता हौ पार्टीबाट उनी उम्मेद्वार जलाई पनि मैले भोट दिनुपर्छ र उसको पक्षमा मैले लाग्नुपर्छ तर पनि मेरो मांग कहाँ रहन्छ भने कमसे युवा पुस्तालाई पार्टीले उम्मेद्वार बनाएको भन्नमा कमसे कम उसले भन्दा बढ़ी भोट बड़ प्राप्त गर्न सक्छ र युवा पुरानो पुस्ताका जो सामान्य नागरिक हुनुहुन्छ उहाँहरूको विश्वास छ पुरानो पुस्ता विश्वासमा कमी आएको छ यसकारण संसारका महान परिवर्तनहरू र आविष्कारहरू युवा पुस्ताकै अवस्थाका मान्छेहरूले गरेका छन् जस्तो नेपालकै सन्दर्भमा विश्वेश्वर प्रसाद कोइराला मदन भण्डारी नेपालको आन्दोलनका चर्चित अनुहारहरू हुनुहुन्थ्यो उहाँहरू युवा अवस्थामा उहाँ जति सुकै योगदान दिनुभयो देशका निम्ति त्यो युवा उमेरभएको थियो त्यसकारणले युवा पुस्ता सक्षम छ भन्ने कुरा पुरानो पुस्ताले स्वीकार दिनुपर्छ र अर्को कुरा राजनीति नेतृत्व जस्तो एउटा अभिभावक एउटा बााउँ बाबसको छोरा घर सम्हाल्न आफै सक्षम हुन्छ र योग्य हुन्छ र म जिम्मा लिन्छु भनेपछि जति खुशी हुन्छ पुरानो पुस्ता राजनीति नेतृत्वले पनि खुसी हुनुपर्दछ किनकि मैले मैले सिकाएको र मेरो छारीमा हुर्किएको युवा पुस्ता अब नेतृत्व सम्हाल्न योग्य छ भने ऊ सबैभन्दा बढी खुसी हुनु पर्यो म तपाईँलाई भन्नु हाम्रो छिमेकी देश भारत र हामीसँग सीमा जोड़िएको उत्तर प्रदेशमा अहिले युवा पुस्ताले नेतृत्व राखिराख्नु भएको छ चालिस वर्ष भन्दा कम उमेरको युवा त्यहाँको मुख्यमन्त्री छन् कुमार यादव भारतीय कंग्रेस आईमा युवा पुस्ताको चाहिँ राहुल गान्धी चर्चित हुनुहुन्छ उहाँले नेतृत्व सम्हालिराख्नु भएको छ यति मात्रै होइन तपाईँलाई एउटा अर्को उदाहरण छ बेलायतको यसभन्दा अगाडिको एकजना प्रधानमन्त्री टोनी बेयर जबमा बयालिस त्रिचालिस वर्ष कतिको हुनुहुन्थ्यो त्यो उमेरमै उहाँ जम्मा त्यहाँको पार्टीको सदस्यता लिएको तेह्र वर्षमा देशको प्रधानमन्त्री हुनुभयो जो संसारको सबभन्दा हामी भन्छौँ लोकतन्त्र प्रजातन्त्रको जननी बेलादेशमा राजनीति दलमा संलग्न भएको तेह्र वर्षको उमेरमा एउटा मान्छे प्रधानमन्त्री हुन्छ भने त्यो नेपालमा पचासौँ वर्ष साठी वर्ष मात्रै बिताउनु पर्छ यसै गरी यो एसियाली देश थाइल्याण्डमा पार्टी निर्माण गरेको करिब पैंतालिस दिनको अवधिमा एकजना त्यहाँको चाहिँ नेत्री इङलक सिना वात्रा दिन भित्रै देशको चाहिँ चुनावमा भाग लिएर देशको प्रधानमन्त्री भन्या छन् त्यस युवा पुस्ता सफल छ भन्ने पुरानो पुस्ता युवा नेता नभएर भएको छ युवा उमेरमै मान्छेसँग जोस जागर हिमेयत र अनगती सपनाहरू हुन्छन् ती अनन्त सपनाहरू पूरा गर्ने उसँग जोस जागर छ अनि उसले युवा अवस्थामा देशलाई केही दिन सकेन भने उसको श्रम उसको ऊर्जा उसको चाहिँ मेहनयत उसको इमान्दारी खेर जान्छ त्यसपछि उसको जा पलायन हुन्छ अनि पलायन भयो भने त देशलाई घाटा हुन्छ नि संसारका शक्तिहरू मध्येको राज्यको प्रगतिका निम्ति देशको प्रगतिका निम्ति अरू शक्तिहरू भन्दा अरू स्रोत साधन भन्दा पनि मानव स्रोत साधन सबभन्दा महत्वपूर्ण कुरा हो जब मानव स्रोत साधन देशका निम्ति पलायन हुन्छ फ्रस्ट्रेड हुन्छ त्यसपछि देशले के पाउँछ युवा पुस्ता नभगे कारणले युवा पुस्तालाई विश्वास नगरकै कारणले एकचोटि झनै झनै लोकतन्त्र प्रजातन्त्र प्रति आम मान्छेको विकृत आएको थियो पछिल्लो पटक बैसठी त्रिसठी सालको जनआन्द कम राजनीतिमा घुमेको विश्वास फिरेको छ यसकारण कि युवा पुस्ताका मान्छेहरू जसले चाहिँ सड़कमा अगाडि बढ़े र उनले हिम्मतका साथ लडे हरेक खालको चाहिँ घुमेको विश्वास पुनर्जीवित भएको छ लोकतन्त्र प्रतिकारणले युवा पुस्ता नहुँदाखेरि तपाईँले देख्नु छ लथालिङ्ग हाम्रो देशको वर्तमान अवस्था छ त्यो विश्वास नगरेको कारणले भए यसै विषयमा म एकजना अर्का व्यक्तिसँग कुराकानी गर्न गइरहेको छु जो सधैँ आफ्नो व्यवसायमा लागिरहनुहुन्छ मेहनेत गरे सफल भइन्छ भन्ने धारणा पाइन्छ उहाँको बोलीमा उहाँ हुनुहुन्छ व्यवसायी कालो ह्माल उहाँलाई टिकापुरमा केरा व्यवसायी भनेर चिन्ने उहाँलाई पनि मैले राजनीतिमा किन युवा आउनु पर्यो भनी सोधेको छु अब नेचुरली नै नया सोच नया विचार नया पुस्ता नआईकन त प्रगति हुँदैन किन नयाँ पुस्ताको एउटै सबभन्दा मोस्ट इम्पोर्टेन्ट चीज के भनेपछि उसले चेन्ज गर्न सक्छ पुराना पुस्ताहरू प्राय गरेर यथास्थितिवादी हुन्छन् यथास्थितिमा अबको दुनियाँ चल्दैन किनभने पढे लेखेको पुस्ता छ उसले बुझ्न सक्छ उसले तर्क गर्न सक्छ तर्क सम्झिन सक्छ त्यो अनुसार विश्लेषण गरेर कुनै कुराको बारेमा निर्णय लिन सक्छ जो युवाहरू छन् तिनीहरू राजनीतिमा आएपछि के राम्रो हुन्छ जस्तो लाग्छ त धेरै ठूलो आशा नगरे पनि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 तालाई उम्मेद्वार उठाएपछि आज हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले समसामयिक विभिन्न विषयबारे केलायौं तपाईँलाई कार्यक्रम सुनिसकेपछि केही भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ हाम्रो चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आजलाई कार्यक्रम आउँदो शुक्रबार र शनिबारको नेपाल चौतारीमा अर्को विषयका बारेमा छलफल गर्न आउनेछौ आजलाई नेपाल चौतारीको उत्पादन टोलीसँगै प्राविधिक राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई विदा हुन्छ नमस्कार रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हट